नमस्कार अनि हार्दिक सुन हाउ लोक साङ्गीतिक अभिवादन समसला श्रोता मित्रमा कार्यक्रम लोकसुन घाटको व्यवसायबाट प्राविधिक मित्र रिजनसँगै आवाजबाट समुपस्थित भइसकेको छ अबको दस बजीसम्म तपाईँको साथमा रहनेछु अनि तपाईँसँग कुराकानी गर्न को लागि चाहिँ होइन तपाईँसँगै कुराकानी सुनाउनको लागि चाहिँ आज उपस्थित भएको छु रेडियो अर्पण एक सय चार थप्लो पाँच म्याग स्वङ्गी इन्टरनेसन लाइनमा रेडियो अर्पण डट कमबाट भएको छ कार्यक्रम लोक श्रृङ्खलाको यो बुधबारे श्रृङ्खलामा छौँ विशेष गरी आजको श्रृङ्खलामा नेपाली लोकसङ्गीत क्षेत्रमा लाग्नुभएका नेपाली लोकसङ्गीत क्षेत्रमा चाहिँ आफूलाई योगदान दिनुभएका लोक था दोहरा दोहोरी गाय गायिकाहरूसँग चाहिँ हामी कुराकानी गर्ने गर्छौँ प्राविधिक मित्र रिजुन आवाजबाट सुन्छ तपाईँको छ आत्मा र कार्यक्रम लोक श्रको यो आजको विषयमा गीत सङ्गीत सँगसँगै लोकगीत सङ्गीत सँगसँगै तपाईँसँग कलाकारसँग कुराकानी रहनेछ मैले अघि नै भनिसकेको छु आज एकजना लोक तथा दोहरी गायिका हुनुहुन्छ हामीसँग उहाँसँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्कमा रहेर उहाँका कुराहरू बुझ्छौँ अवश्य पनि लोकसङ्गीत क्षेत्रमा भर्खरै मात्रामा उदाउनु भएको छ र आफ्ना खुलखुलाहरू पार गर्दै हुनुहुन्छ लोकसङ्गीत क्षेत्रमा आउन जति गाह्रो छ त्यहाँ आएर गाएर अगाडि बढ्नको लागि पनि त्यति नै गाह्रो हुन्छ किनकि मेहनत गर्नुपर्छ मेहनतको फल चाहिँ एकदमै मिठो हुन्छ अरे त्यसैले एउटा यस्तो माहौल छ अहिले लोकसङ्गीत क्षेत्रको जहाँ लोकगीत गाइन्छ एकदमै चल्छ पनि तर आर्थिक हिसाबको रूपले व्यापारिक सफलता चाहिँ हुँदैन त्यो अवस्थामा पनि आफूलाई अगाडि बढाउनको लागि आफूलाई राम्रो स्थानमा रहेर एउटा चर्चित गायिका बनाउनुको लागि सङ्घर्षरत लोक तथा दोहरी गायिकासँग आज हामी कुराकानी गर्छौँ त्योभन्दा अगाडि एउटा समथुरो आवाज तपाईँको लागि हामी राख्दैछौँ एउटा गीत राख्छौँ सुरुमा हजुर एउटा गीत राख्छौँ हामी तपाईँ सम्पूर्णको लागि भन्दा नसकेर सरस्वती लाम्सा नानी रामजी पौडेलका आवाजमा यो गीत यो गीतपछि आजका अतृति कलाकारसँग कुराकानी लिएर आउँछौँ सुन्दै गर्नुहोला गएरलाई आज यसरी जुन परेको तिमी चाहिँ नि स्टोरी भन्न नसकेदा मा आज यसरी जुन परेको तिमी चाहिँ नि हजुर भन्दा नसकेर महज यसरी रोन फरेको तिमी चाहिँ मिष्ठुरै भन्दा नसकेर सोरसुथी लामिसानी अनि राम्सी पौडेलको आवाजमा तपाईँ सम्पर्कको लागि यो समथुरा आवाज प्रस्तुत गरिरहेका छौँ कार्यक्रम लोक श्रङ्खार सुनिरहनु भएको छ सु। रेडियो अर्पण एक सय चार थौलो पाँच म्यागहरूसँगै इन्टोनेच अनलाइनमा रेडियो अर्पण डट बाट पनि विश्वभर सु हामीलाई सुनिरहनु भएको छ सु। प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुन कुमार सु। छौँ सु। बुधबार श्रृङ्खलामा छौँ गरी आजको यो श्रृङ्खलामा नेपाली लोकसङ्गीत क्षेत्रमा बिताउनु भएका लो, नेपाली लोकसङ्गीत क्षेत्रमा लाउनु भएका लोक तथा दोहरे गायि गायिकाहरूसँग कुराकानी गर्ने गर्छौँ र आज हामीसँग एकजना गायिका हुनुहुन्छ जसले लोकसङ्गीत क्षेत्रमा चाहिँ आफूले सङ्घर्ष गरिरहनु भएको छ आफूलाई चुरक्षित लोकगायका बनाउनसम्मको लागि र आजसम्म जति पनि गीत गाउनु भएको छ उहाँले गाउनुभएका गीतहरू चाहिँ एकदमै बजारमा चर्चा भएका छन् व्यापारिक रूपमा नेपाली लोकसङ्गीत क्षेत्रमा कुनै पनि गीत सफल नभने पनि गीतको हिसाबले चाहिँ उहाँले गाउनुभएका गीतहरू बजारमा सफल भएको हामी म मानिरहेका छु आज हामीसँग हुनुहुन्छ लोकचौथा दोहरी गायिका सोरसोती लानी साने हुनुहुन्छ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ आजको यो श्रृंखलामा हामी उहाँसँगै कुराकानी गर्छौं उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु सोरसोती जी यहाँलाई हार्दिक स्वागत छ अ धन्यवाद रेडियो अर्पण एकमा पनि कार्यक्रम लोकझङ्कार श्रृंखलामा बस धन गएका सम्पूर्ण तमाम आदरणीय श्रोताहरुमा पनि हार्दिक सांस्कृतिक सम्झना चातेउनुहुन्छ सन्चै हुनुहुन्छ आराम हुनुहुन्छ एकदमै के गरिरहनु भएको छ आजभोलिका महान पर्व पनि जन्म थोलाबाट तपाईँ कहाँ जन्माउनु भयो मेरो पोखरामा कुछा बने कुछा बने आ। आ आ, के रहेछ त लोक सङ्गीत क्षेत्र भनेको अब आफूले लोक सङ्गीत क्षेत्रमा सङ्घर्ष गर्यो भने अगाडि बढ्न सकिन्छ अनि कसरी बुझ्नु भएको छ अस्तव्यस्त छ त्यो त हामी सबैजनाले बुझ्ने कुरा होइन र हामी उहाँहरूको पछाडि पछाडि लागेर हिँड्ने मान्छे हो होइन मेन खम्बाहरू भनेको त उहाँहरू हो सबैभन्दा पहिला उहाँहरूले बुझेर हामीलाई बुझाउने कुरा हो र अहिले अहिलेको बजार अहिलेको सङ्गीत भनेको त सबैजनालाई थाहा छ दियोस् गाउने एउटा कलाकारलाई मात्र नभइकन सुन्ने सुरुमा कुन गीत गाउनुभयो तपाईँले हजुर सुरुमा गाउनुभयो बजारमा पनि राम्रैसँग चलियो गीत है राम्रै मार्केट पायो तर आर्थिक हिसाबले त अहिले व्यवसायिक हिसाबबाट त त्यति गीत सङ्गीत कुनै पनि गीत सङ्गीतले चाहिँ व्यावसायिक हिसाबले अलिकति अगाडि बढ्न नसकिरहेको अवस्थामा पनि गीत चलिरहेको छ होइन मा खास यो खास यो कुन गरेर कुनै अब यो शब्द नै त्यस्तै छ अनि जस्तै अब लोक सङ्गीत क्षेत्रमा आउनुभयो सुरुमा भन्न नसकेरबाट आफ्नो लोक सङ्गीत यात्रा सुरु गर्नुभयो तपाईँलाई यहाँसम्म ल्याउनको लागि त अलिकति प्रेरणाको स्रोत या तपाईँलाई सहयोग गर्ने कोही त हुनुहुन्छ होला नि अब प्रेरणाको स्रोतभन्दा पनि सुरुमा पहिला गाउँमा गाउँ गाउँमा हुँदाखेरि आदरणीय दाई हुनुहुन्थ्यो चित्रसागर होइन उहाँको उहाँले साथ दिनुभएको हो पहिला होइन यसरी गाउनुपर्छ यसो भन्ने कम्पिटिसनमा लिएर हिँड्ने गर्नुभयो आदरणीय दाईले र पोखरा आएपछि म आफू धेरै धेरै सा कम्पिटिसनहरूमा पनि गएँ होइन सेना एल्बम होइन त्यति बेला गरेको भए पनि अलि राम्रै होला र अहिले आएर अब यति गाइसकेपछि मैले पनि गर्नुपर्छ भने आफैमा आयो होइन अरूले भन्दा पनि अब साथ दिने मान्छेहरू त यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्ने त धेरै राम्रो हुनुहुन्छ तर विशेष त यसरी के अरे एल्बम निकाल्नुपर्छ यसो गर्नुपर्छ भन्ने कुराहरूमा चाहिँ म भाइ रामजी पौडेललाई पनि सम्झिन्छु र आबेन भाइ सुरेन्द्र पौडेललाई पनि सम्झिन्छु जस्तै लोकसङ्गीत क्षेत्रमा जम्नको लागि लोकसङ्गीत क्षेत्रमा प्रवेश गरेर सङ्घर्ष गर्नको लागि राजधानी नै सुनुपर्छ भन्ने मान्यता बढी मात्रामा हामी पाउँछौँ तर तपाईँ म सफलमा रहेर पनि लोकसङ्गीत क्षेत्रमा अगाडि बढ्नु भएको छ के लाग्छ तपाईँलाई अब राजधानी भन्दा पनि अब पोखरालाई राजधानी रा हो भनेर होइन हाम्रो नेपालको राजधानी काठमाडौँमा भए पनि होइन र सङ्घर्ष हो म एउटा गाउँमा बसेर गर्न सक्दिनँ गाउँबाट थोरै अगाडि पोखरा त हाम्रो लागि गाउँभन्दा धेरै ठुलो कुरा हो होइन त्यसमा पनि धेरै अग्रज कलाकारहरू यहीँ पोखरामै हुनुहुन्छ जस्तो लाग्छ मलाई र धेरै माथि पुग्न नसकेर राजधानीमा बसेर पनि पुग्नै सकिन्छ भन्नु छैन होइन सङ्घर्ष हो यहाँ बसेर पनि गर्न सकिन्छ तर के रहेछ समस्या कतिको उत्पन्न हुन्छ लोक सङ्गीत क्षेत्रमा छिरेर गीत गाउनको लागि गाह्रो छ एकदमै आफूले चिने जानेको मान्छे भयो भनेदेखि छैन होला गाह्रो होइन तर हामी जस्ता नयाँ मान्छेहरूको लागि एकदमै गाह्रो छ र अर्को कुरा सबैभन्दा अहिले त पैसा नै अगाडि चाहिन्छ होइन पैसा भयो भने सबै कुरा हुन्छ पैसा भएन भने हुन्न भने जस्तै छ होइन र अहिले यो कम्पिटिसन पनि छ र माहौल पनि त्यस्तै छ र हामीलाई चाहिँ अलिक गाह्रै छ किनभने अलिक नाम चले ना। कलाकारहरूलाई पार गर्दै पछाउँदैन कसरी हुन्छ र छोड्नु त भएन छोड्न पनि मन पनि छोड्नु भएन छोडेन र सङ्घर्ष गर्यो भने त्यो स्थानमा पुगिन्छ है हुन्छ एउटा गीत गाइदिनुहोस् न सुनाइदिनु न सम्पूर्ण श्रोतालाई मेरो यो पहिलो गीत सुनाउँछु म अगाडि पनि सुनिसक्नु भयो होइन र यो गीतले गोर्खाली म्युजिक अवार्डमा के अरे आफ्नो अवार्ड पनि पाउन सफल भएको थियो मैले पहिलोचोटि गाएको गीत होइन बाहिर गौडीलाई पाउनु भएको थियो र सो गीत गाउन चाहन्छु बनाने उपाय भन्न सी शरीर नीम झुरी भन्न स किरा लुकाए बनाए भन न क्षेत्रमा okay. <laughs> okay. लागेर बाँच्न सकिन्छ या सकिँदैन बाचना अहिलेसम्म पाँच चाहिँ के छ भन्नु पऱ्यो होइन वास्तवमा भन्नुपर्दा र लोक संस्कृत अहिले प पहिला जस्तो छैन र एल्बमको हिसाबमा त अब तपाईँलाई नि थाहा छ होइन सबैजना थाहा भएको कुरा हो त्यो आफूले लगानी गर्ने त्यो उतै राखेर आउने हो होइन यतातिर आउला भन्नु छैन र हेरौँ कोसिस गरौँ अहिलेसम्म चलेकै छ र हुन्छ पनि श्रोता हामी यति बेला कार्यक्रम लोकसङ्कारमा छौँ रेजे अर्ना सय चार त पाँच मेघहरू सुनिरहनु भएको छु र आज हामी लोकतुथा दोहोरी गायिका सरस्वती लामिसँगै लामिछानेसँग कुराकानी गरिरहेका छौँ उहाँसँग कुराकानी जारी नै रहनेछौँ यति बेला हामी एउटा गीत सुन्छौँ तपाईँ सम्पूर्णको लागि सरस्वती लामिछानी अनि छोलेन्द्र पौडेलको आवाजमा रहेको अलिअलि रङ्गछ अलि अलि र साई यो गीत राख्छु यो गीतपछि हामी केही समय व्यापारिक विश्राममा जान्छौँ व्यापारिक विश्रामपछि त माईसँग लोक तथा जोहरी गायक सोरसुति लामीसँगै सँगै कुराकानी लिएर आउँछौ सुन्दै गर्नुहोला आली आली आचा मैले आखा जिउँता य उनले पनि जिउँकाई होइ दा यव हाम्रो मायावस्था के के हो न बच्चा सङ्गै ढुल्ला पर्छ की संसार भल्न पर्छ हे होइ दा यव हाम्रो मायावस्था के के हो न पर्छ हे जम्प राम्रो गहना लगाएर राम्री बन भनेको कहाँ जाने कहाँ म त अलमल् नाटी यति सानो कुरामा पनि टेन्सन लिनु पर्छ त खुरको पर्छ बजारमा रहेको नेत्र ज्योति एन्ड मेग्दिसदी पसलमा गइहाल्न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 खटका हेमा खटका हेमा तिमी मलाई न त्यो भए बिहे एक बाइक पल्सर बाइक, बाइकस का प्लाटिना बाइक जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस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 हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बालरोग स्पन सम्बन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चाया पोतो डन्डी फोर सुधार मुद्दा तनाव अनिन्द्रा जुन रोगको बारेमा उपचार गरिने र खान पान रहन सहन योगा प्रणा सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिइने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 कतिचोटि भनिसकेँ तिमीलाई मनोकामना अटोवर्कसपमा नै गएर गाडी मैले मैले उफ बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ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 विश्व विकास बैंक एक बकुलहर रत्नगर नगर पालिक कार्यालय छपन्न पांच साठी चार सौ नौ नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी हजुर गीसम्बाको व्यापारिक विश्राम भसी फेरि पनि स्वागत छ तपाईँ आफ्नो सम्पूर्ण सङ्गीत पारकी श्रोता नेमा कार्यक्रम लोकसङ्खारको व्यवसायमा छौँ रेडियो अर्पण एक सय चार थोकहरू इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु भएको छु गायकौँ लोकसुङ गायक हो आजको व्यवसायमा हामी एकजना गायिकासँग कुराकानी गरिरहेका छौँ लोक तथा दोहोरी गायिका जो राजधानी होइन मौसुफलमा रहेर सङ्घर्ष गरिरहनु भएको छ आफूलाई त्यो ठाउँमा पुर्याउनुको लागि एउटा चर्चित गायिका बनाउनुको लागि एउटा मौसफल पोखराबाट सङ्घर्ष गर्नुभए कि गायिका सरस्वती लामिछानेसँग हामी कुराकानी गरिरहेका छौँ प्राविधिक मित्र रिजनसँगै आवाजबाट सुमसो दाएको छ हातमा बुधबार श्रृङ्खला हो है रिजनजी सरस्वतीजीलाई फेरि पनि हामी कार्यक्रममा स्वागत गर्छौँ व्यापार विश्रामपछि सरस्वतीजी फेरि पनि स्वागत छ अब कुराकानी गरौँ थोरै लोक सङ्गीतबाट अलि बाहिर जाउँ तपाईँको पर्सनल कुरातिर जाउँ है विवाह गर्नुभयो कि गर्नु भएन कहिले गर्नु किन लोक सङ्गीत क्षेत्रमा लाग्ने कलाकारहरूले विवाह नै नगरिकन बस्नुहुन्छ खालि लगन कहिले जुट्छ मात्र भन्नुहुन्छ कि अब नै गर्नुपर्छ एक दुई वर्षपछि गर्दैन फेरि एक दुई वर्षपछि फेरि यही शब्द दोहोरिन्छ होला अवश्य पनि दुई वर्षपछि सरस्वती लामी छानेको बिहे भएको समस हामी कार्यक्रमबाट फाल्न पाऊन हुन्छ नि सरस्वतीजी आजसम्म लोक सङ्गीत क्षेत्रमा हुनुहुन्छ लोकगीत गाउनु भएको छ मान्छे राम्री पनि हुनुहुन्छ है धेरै कार्यक्रम धेरै स्टेज प्रोग्राममा पनि जानु भएको छ होला कतिको माया गर्ने मान्छेहरू कतिको पछाडि लाग्छौँ अब माया गर्ने मान्छेहरू त माया त माया गरेर यति ठाउँमा पुगिया छु होइन त्यो नै मेरो लागि एकदमै ठुलो कुरा र खुसीको कुरा हो दिदी गर्ने मान्छे कोही छ कि छैन श्रोताहरू हुनुहुन्छ आदरणीय दर्शकहरू दुई वर्षपछि सोच्नुपर्छ भनिदिनुहोस् न त्यसो भए हुन्छ सरस्वतीजी अब फेरि सङ्गीतकै कुराकानी गरौँ विशेष गरी अहिले यो लोक सङ्गीत क्षेत्रलाई सरकारले पनि त्यति राम्रोसँग हेरिरहेको अवस्था छैन तपाईँ एउटा कलाकारको हैसियतले के भन्नुहुन्छ सरकार समक्ष तपाईँ के भन्नुहुन्छ अब हामी हामीलाई पनि त्यो ठाउँमा भनौँ न एउटा जति पनि छन् कलाकारहरू लोकचोरी लोकगीत होइन सबै गाउने कलाकारहरू भनेको सबै एउटै होइन सबै कलाकारहरूलाई सरकारले हेरेर हामीलाई पनि एउटा ठाउँ दिए होइन पक्कै पनि अझै राम्रो हुनु थियो भन्न त भन्नुहुन्छ सबैजनाले हाम्रो लोक संस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर होइन तर जगेर्ना गर्ने मान्छेहरूलाई पनि त्यो ठाउँमा राखिएको छैन जस्तो हाम्रो लोक प्रतिष्ठानले पनि यही आह्वान गरेको छ होइन जहाँ केन्द्रदेखि आदरणीय अग्रजाही दिदीहरू हुनुहुन्छ उहाँहरूले पनि गर्नुभएको छ र त्यो ठाउँमा हामीलाई पनि कलाकारको एउटा आउँथिए होइन पक्कै पनि राम्रो हुन्थ्यो हामी त्यस्ता कलाकार र अब आउने जुन नयाँ हुनुहुन्छ होइन पक्कै पनि आउनुहुन्छ नयाँ सबैजनालाई सजिलो हुन्थ्यो र रा राम्रो हुन्थ्यो र रा अझै हाम्रो संस्कृतिलाई बाहिरसम्म र जतास जतासुकी चिनाउनुलाई पनि धेरै सजिलो हुन्थ्यो र अहिलेसम्म त अब एउटा कार्यक्रममा गयो होइन जुनपछि कार्यक्रममा पनि के अरे लोकगीत लोकडोरी भनेपछि होइन मान्छेहरू एकदमै इन्ट्रेस्ट गर्नुहुन्छ त्यहाँतिर धेरै मान्छेहरू पनि हुनुहुन्छ होइन र सबै एउटा भनौँ न कुनै भाषण अथवा कुनै कार्यक्रम त्यस्तो ठाउँमा मान्छेहरू धेरै बेर बस्दैनन् होइन र के अरे लोकडोरी लोकगीत अब यसपछि अथवा गाउने भनेपछि ए भन्दै हुनुहुन्छ होइन त्यस्तो ठाउँमा चाहिँ सबै ठाउँमा कलाकारहरू प्रयोग हुन्छ जुन चाहिँ क्षेत्रमा पनि र सरकारले पनि यसलाई विचार गरेर एउटा खाउ पनि अझै राम्रो हुन्छ त्यही त जहाँ सङ्गीत हुन्छ त्यहाँ श्रोताको भिड हुन्छ हजुर त्यही भएर त्यो कलाकारलाई पनि सरकारले एउटा राम्रो खालको स्थान दिनु पऱ्यो र कलाकारको मर्म जति पनि कुराहरू छन् त्यो कुराहरूलाई सरकारले बुझिदिनु पऱ्यो तपाईँको मागिए हो सरकार समक्ष है त्यसैले लोक सङ्गीत क्षेत्रमा नबुझिकन धेरै चाहिँ कलाकारहरू आउनुभएको छ नयाँ कलाकारको रूपमा लोकसङ्गीत क्षेत्रलाई त्यति बुझ्नु भएको छैन है त्यति स्ट्रगल नगरिकन दुई चार शब्द लेख्दैमा गाउँमा एक दुईवटा मञ्चमा गाउँदैमा लोकसङ्गीत क्षेत्रमा प्रवेश गर्न आउनु भएको छ त्यस्तो कलाकारहरूलाई तपाईँ के भन्नुहुन्छ अब पहिला र अहिलेको तुलनामा त धेरै फरक छ हामीले कुरा पनि गरिसक्यौँ होइन र कस्तो भने पहिला कार्यक्रम हुन्थ्यो कार्यक्रममा कम्पोजिसन हुन्थ्यो होइन त्यहाँनिर मलाई पनि थाहा छ था र मैले आफूले बोकेको कुराहरू पनि थियो होइन त्यहाँनिर जानलाई कस्तो गाह्रो हुन्थ्यो होइन कहिले टिम धेरै भयो पाउँदैन भनी कहिले के हुन्छ भन्ने होइन हामीलाई एकदमै धेरै डर हुन्थ्यो हामीभन्दा आदरणीय अग्रजहरूसँग बोल्नको लागि पनि र अहिले त त्यस्तो कार्यक्रमहरू हुन पनि छोडिसक्यो भने हुन्छ होइन किनभने त्यहाँनिर एउटा नयाँ कलाकार आएर कम्पोजिसनमा गायो भनेदेखि ए यस्तो रहेछ भन्ने कुरा सबैले चिन्थे होइन आफूले अरूलाई चिनाउन सकिन्थ्यो होइन र के अरे सबैजनाले चिन्नुहुन्थ्यो र अहिले त के माहौल भइसक्यो भने पैसा भएपछि जे पनि हुन्छ त्यहाँ गीतहरू गा रेकर्ड गरेपछि यो त यस्तो गायक म यस्तो भनेर आफै भन्दै हिँड्नुहुन्छ होइन त्यो चाहिँ नहोस् किनभने बुझ्नुपर्छ नबुझिकन हुँदैन र पैसाको भरमा सबै काम गर्नु पनि हुँदैन होइन र आफूले सङ्घर्ष गरेर आएपछि र अरूको अगाडि पनि ए मैले त यति गरेको हो नि भनेर अथवा अरूले यसले यसरी आएको यो यहाँसम्म आउनुमा यसो यतिसम्म दिइन्छ भनेर आफ्नो तारिफ अरूले गर्यो भने धेरै राम्रो आफ्नो पहिचान बनाउनुको लागि सङ्घर्ष गर्नु पर्यो हजुर जस्तै सरस्वतीजी तपाईँ बैसठी त्रिसठी सालबाट सङ्गीत क्षेत्रमा हुनुहुन्छ र अहिले सत्तरी सालसम्म आइपुग्दाखेरि पहिला तपाईँ प्रवेश गर्दाको समय र अहिलेको यो समयमा तपाईँ के भिन्नता पाउनुहुन्छ पहिलाको समय र अहिलेको समयमा त धेरै भिन्नता छ किनभने त्यो बेलामा अब आफू नयाँ थिएँ होइन कसैले चिन्नु थिएन जान्ने थिएन कोही मान्छेले यसलाई पनि यस्तो गर्नुपर्छ है भनेर भन्ने बासेज थिएन होइन र मेरो म कतिसम्मको छु भनेर अरू मान्छेहरूले चिन्ने मौका पनि थिएन किनभने त्यो भनेको त नयाँ र म त्यति बेला केही थाहा नभएको कुरा हो होइन अहिले त धेरै कुराहरू थाहा भए जस्तो लाग्छ सबै कुरा टोटलमा थाहा नभए पनि अलिअलि कुरा त धेरै थाहा भइसक्यो होइन र पहिला त धेरै गाह्रो थियो ए म कसरी भनौँ न एउटा स्टेजमा कार्यक्रम कम्पिटिसन गर्न जानै मलाई गाह्रो थियो भने अहिलेसम्म स्टेजमा जान पाउने सम्मको अवस्था आइसक्यो होइन र सबैजनालाई चिन्ने मौका पाएँ सबैजनाको प्रोत्साहन पाउने पनि भएँ होइन र पहिला र अहिलेमा त धेरै नै भिन्नता छ धेरै नै भिन्नता छ है र अब हामी कार्यक्रम अन्त्यतिर छौँ हामीसँग समय थोरै छ है कार्यक्रमबाट बिदा माग्नुपर्छ अब म तपाईँलाई केही कुरा गर्छु तपाईँले भन्न नसकेर र अलिअलि डर छ भन्ने दुइटा गीत गाउनु भयो होइन विशेष गरी तपाईँको चलेका गीतहरूमध्ये दुइटा गीत पर्छन् तपाईँलाई यी दुइटा मध्येमा कुन गीत मनपर्छ मलाई त अइटा मनपर्छ अनि जस्तै भन्न नसकेरसँग तपाईँसँग रामजी पौडेलले गाउनु भयो अलिअलि डरसम्म चोलेन्द्र पौडेलले गाउनु भयो है तपाईँलाई रामजी पौडेल कि चोलेन्द्र पौडेल दुइटामा एउटा रोज्नु पऱ्यो भने दुईजना अनि तपाईँलाई मनपर्ने ठाउँ सबैभन्दा मनपर्ने ठाउँ मलाई सबैभन्दा मनपर्ने ठाउँ त मेरै जन्म इच्छा कसलाई यो माया होइन माया गर्नलाई कुनै सङ्घर्ष गर्नु पर्दैन कुनै भनौँ न पैसा तिर्नु पर्दैन कुनै केही गर्नु पर्दैन माया हो जता जसलाई ता, गरे पनि बराबर हो र जसलाई पनि माया लाग्छ जसलाई पनि माया लाग्छ भन्दा पनि हामी यहाँ सबैभन्दा बढी माया कुराकानी गरिरहेछौँ हुन्छ अन्तिम सुनेर हुने श्रोतालाई के भन्न चाहनु म एउटा नयाँ मान्छे हो होइन यहाँहरूले साथ दिनुभयो भने पक्कै पनि अगाडि बढ्ने मौका पाउँछु र अहिलेसम्म माया गर्नुभएको छ माया गरेर नै यहाँसम्म आएको छु र अझै पनि माया दिनु र माया गरिदिनु मैले गर गाएका गीतहरू के कस्ता हुन्छ होइन तपाईँले मेरो गीतलाई माया गर्नु भनेकै मलाई माया गर्नु होइन हजुर यही हुन्छ आफ्नो व्यस्त समय हामीलाई दिनुभयो त्यसको लागि त मलाई धेरै धेरै धन्यवाद छ रेडियो के रेडियो अर्पण र सम्पूर्ण स्टाफहरू हुनुहुन्छ होइन र प्राविधिक अब चाहिँ हुनुहुन्छ भाइ हुनुहुन्छ मैले थाहा थिएन होइन रिजनजीलाई पनि धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु सोम भाइलाई यहाँसम्म मलाई फोन गरेर आफ्नो कुराहरू राख्ने मौका दिनुभयो के कस्तो भयो राम्रो नराम्रो सुझाव सल्लाह दिनुको लागि आग्रह गर्दै सम्पूर्णलाई एकदमै एकदमै धन्यवाद दिन्छ हुन्छ तपाईँको साङ्गीतिक यात्राको सुफुलता कामना सुलताको कामना गर्दै बिदा उहाँ हुनुहुन्थ्यो लोक तथा दोहोरी गायिका सरस्वती लामिसा नै उहाँसँग कुराकानी गरिसकेका छौँ कार्यक्रम लोकसंकाहरूको आजको व्यवसायमा कार्यक्रम लोकसंकाहरूको आजको यो वायबाट विधा मागेर जानेवाला भइसकेको छ तपाईँ सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार तपाईँलाई पाँच मेघेर्सु इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वफोर हामीलाई सुन्नुभएको छ प्राविधिक मित्र रिजन सँगसँगै आवाजबाट सुम्सौँ अन्तिममा छौँ सुनेर धन्यवाद छु विशेष गरी आजकी अतिथि लोक तथा दोहरीरी गायक सोरसुति लामी धन्यवाद ला व्यक्त गर्न चाहन्छु कार्यक्रमप्रति सुझाव सुलाह प्रतिक्रिया छन् भने शून्य छपन्न फोन गर्न सक्नुहुनेछ भन्दै अन्तिममा प्राविधिक मित्र रिजनलाई विशेष धन्यवाद दिँदै कार्यक्रम लोकसङ्ख्याहरूको आजको यो श्रृङ्खलाबाट सुम आगत हांस नमस्कार तपेति वे सुंदै हुनुहुन्छ सबैका लागि सबैका लागि फेरी अर्को एकै चार थोप्रो पासु आज तपाई हरकै चिरपरिचित अस्पताल ओम साईराम अस्पतालका विश्वसज्ञ सेवाहरु प्रत्येक शनिवार बिहार नौतीस बजे स्त्री तथा प्रसूति रोग विशेषज्ञ डॉक्टर लोक बहादुर प्रत्येक शनिवार दिवसो एक बजे हार जोड़नी मेरुदंड तथा नसा रोग विश्वज्ञ डाक्टर सेवा प्रत्येक मंगलवार दिवसो एक बजे हार जोड़नी मेरुदंड तथा नसा रोग विशेषज्ञ डॉक्टर बैठे प्रत्येक शनिवार दिवसो एक बजे पेट छाती मोटू तथा मृग रोग विशेषज्ञ डाक्टर कमल दुआड़ी यौन तथा हाला विशेषज्ञ डाक्टर सेवा साथ ही बाल रोग विशेषज्ञ डाक्टर युवा निधि बसोला शनिवार दिवसो दुई बजे प्रत्येक शनिवार दिवसो एक बजे नाकान